टाइम को सात पा। प्रभावकारी स्वास्थ्य सेवा को कोगर पोलिक्लिनिक्रावी एवं रतनगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी अहिले अपरान्नको अपन बचियो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 स्त्री तथा पशुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरेजी घण्टा एम्बुलेन्स सेवा फार्मेसी पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितोवन फोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठी दुई सौ बाईस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 नमस्कार अर्पण सोभका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा इन्टरनेट अनलाइनमारे के रहेको अपरान् चार बच्चीको डुबेर सर्लाइमा चार बाल ज्यान गएको छ सर्लाइको सासपुर गाविस पाँच स्थित पोखरीमा डुबेर उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ज्यान जानेमा मन्तुर शाह शिवकुमारी महत्तो चन्द्रकला शाह पार्वती रहेका एकीकृत नेकपा माओवादीले पूर्व राजा संघको सहकार्य असम्भव रहेको बताएको छ नियमित पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले युद्धकालमा रणनीतिक चा चालबाजीका रूपमा पहिलो राष्ट्रपतिका रूपमा ज्ञानेन्द्र शाहलाई मान्ने प्रस्ताव गरे पनि अब त्यो सम्भावना नरहेको बताउनु भएको छ ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति मान्ने प्रस्ताव र त्यो अवस्था अब इतिहास भइसकेको भन्दै सापकोटाले नेकपा माओवादी प्रति लक्षित पूर्व राजासँग सहकार्य गर्ने सपना नदेख्न सुझाव दिनुभएको छ अर्को प्रसंगमा प्रवक्ता सापकोटाले देशभरि आफू र दलको अवस्था बुझ्न चुनावी अभियान शुरू गरेको जानकारी दिनुभयो यसका लागि आन्तरिक तयारी भइरहेको र साहुन गते औपचारिक सापकोटाले बताउनु भएको छ नेकपा माओवादीले सस्तो लोकप्रियताका लागि सांकेतिक मत पेटिका फुटाएर चुनाव बहिष्कार गर्ने बताएको दावी गर्दै प्रवक्ता सापकोटाले जिम्मेवार राजनैतिक दललाई यस्ता गतिविधि गर्न नसक्ने बताउनुभयो नेपाली कंग्रेसका शीर्ष नेताहरूले आगामी संविधानसभा चुनावमा सबै दलहरूलाई सहभागी गराउनु पर्नेमा जोड़ दिएका छन् चुनावी प्रचारका लागि गाउँमा खटिने कंग्रेस नेताहरूलाई प्रशिक्षण दिँदै नेताहरूले कंग्रेसका लागि कुनै पनि दल बिरानो नभएकाले सबै दलहरूलाई चुनावमा सहभागी गराउन अधिकतम पहल गर्नु जोड़ दिएका हुन् कार्यक्रममा सभापति सुशील कोइरालाले मंगिर चार गतिका लागि तोकिएको संविधानसभा चुनाव कुनै पनि अवस्थामा सानो वा स्थगित गर्न नहुनेमा जोड़ दिनु छ देश गम्भीर देशलाई निकास दिनपछि चुनाव विकल्प रहेको उहाँको भनाइरहेको छ यस्तै सभापति रामचन्द्र पौडेले लोकतन्त्रको सुदृढीकरण र जनताको अधिकार रक्षाका लागि चुनावको विकल्प नभएकोमा जोड़ दिनुभयो उहाँले गाउँ जाने नेताहरूलाई लोकतन्त्र जोगाउन र संविधान निर्माणका लागि चुनावको अपरिहार्यताका बारे जनतालाई बुझाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ आगामी चुनावमा कंग्रेसलाई जिताउनु पर्ने कारणबारे पनि जनतालाई प्रश्न पार्न सहभागी नेताहरूलाई उहाँको सुझाव रहेको थियो प्रशिक्षणमा कंग्रेसका करिब तीन कार्यकर्ता सहभागी रहेका छन् पचहत्तरै जिल्लाका दुई सय निर्वाचन क्षेत्रमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा सूचित गर्ने यो अभियान सुरु गरिएको कङ्ग्रेसले जनाएको छ प्रशिक्षण पर्सिसम्म पर चल्ने छ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंगिर चार गते चुनाव हुन नसके संविधानसभाबाट कहिले संविधान लेख्न नसकिने बताउनु भएको छ पार्टी कार्य बल्खुमा युवा किसान संघको राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले चुनाव हुन नसके संविधानसभाबाट संविधान लेख्ने अवस्था नआउने बताउनु भएको छ चुनाव नभए मुलुक झन अध्ययारोमा धकेलिने भएकाले जुनसुकै मूल्य चुकाएर भए पनि चुनाव गर्नुपर्नेमा उहाँले जोड़ दिनु भएको छ खनालले निर्वाचन आयोगमा एक दल दर्ता भएकाले पनि मंगसिर चार गते चुनाव हुने विश्वास व्यक्त गर्नुभएको छ संविधानसभाको चुनाव नचाहने पार्टी परिवर्तनकारी हुन नसक्ने उहाँले टिप्पणी पनि गर्नुभएको छ चुनावमा भाग नलिने पार्टी परिवर्तनकारी नभई प्रतिगामी शक्ति हुने भएकाले चुनावमा सहभागी हुन नेकपा माओवादी लगायतका पार्टीलाई खनालले आग्रह गर्नुभएको छ कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले अबको आन्दोलन उत्पादनमुखी हुने दावी समेत गर्नुभएको छ अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बजेट कार्यान्वयन प्रक्रियामा अघि बढ़िसकेको बताउनु भएको छ अर्थ मन्त्रालय र आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारहरूका लागि आज गरेको एक तालिम शुभारम्भ गर्दै मन्त्री कोइरालाले यही प्रक्रिया अन्तर्गत साउन दोस्रो हप्ताभित्र सबै योजना आयोजना राष्ट्रिय योजना आयोगले स्वीकृत गरिसक्ने जानकारी दिनुभएको छ बजेट आर्थिक नीति र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति बीचको तालमेल सुखद भएको बताउँदै कोइरालाले बजेट कार्यान्वयनको चुनौतीलाई सहज ढंगले सामना गर्थ जाने स्पष्ट गर्नु भएको छ उहाँले बजेटको कार्यान्वयनमा सरकारवालाहरूलाई घच घाएर सहयोग गर्न पत्रकारहरूसँग आग्रह समेत गर्नुभएको छ आर्थिक पत्रकारहरूको क्षमता वृद्धिमा अर्थ मन्त्रालय सधैँ सकारात्मक रहेको उहाँको भनाइरहेको छ भारत अवैध रूप ठुलो भिताईकर कुखुराको परिणाम को कुखुरा चल्ला आज चितवन में नष्ट प्रास हेटोड़ा तर्फ लैसना लिया छ 6500 पांच से संख्या एक दिन चल्ला जिला पशुसेवकालय चितौन ने आज नष्ट हो अवैध रूप में भिताई को सो परिणाम को कुखुरा चल्लाचोक में प्रहरी ने निंत्रण में लशुसेवकालय चितौन का प्रमुख राम उत्तर र दक्षिण कोरियाले आज युद्धविरामको साठीं वार्षिक उत्सव मनाउँदैछन् वार्षिक उत्सवको अवध विशाल सैन्य परेड आयोजना गरेको छ मिसाले मोबाइल लन्चर ट्याङ्कर लगायतका अत्याधुनिक हतियार सहितका सैनिकले राजधानी प्याङमा परेड निकालेका छन् उत्तरले गएको हप्तादेखि नै र आतिशबाजी गर्दै आएको थियो युद्धविरामको वार्षिक उत्सवको अवसरमा दक्षिण कोरियाली राष्ट्रपति पार्ग्यु हेले उत्तरले अर्को पक्षलाई उत्तेजित पार्ने खालका कुनै पनि गतिरोध गरी त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफूहरू उत्तरसँग आपसी विश्वास अभिवृद्धिका लागि काम गर्ने बताउनु वास्तविक परिवर्तन र प्रगतिको बाटोमा हिँड्न चाहने हो भने आणविक हतियारको विकास रोक्न वहाले उत्तरसँग आग्रह पनि गर्नुभएको छ उत्तर र दक्षिण कोरिया बीच सन् उन्नाइस सय पचास जुन पच्चिसदेखि सुरु भएको युद्ध सन् उन्नाइस जुलाई सत्ताइस तारिकमा युद्ध विरामसँगै टुङ्गिएको थियो त्यस पश्चात पनि दुवै पक्ष बीच शत्रुतापूर्ण व्यवहार भए पनि एकअर्का आक्रमण भने गरेका छैनन् र वेस्ट इन्डिज र पाकिस्तान बीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट आज हुने भएको छ पाँच एक क्रिकेटमा तीन एकले भएको वेस्ट इन्डिज एक क्रिकेटको बदला लिने प्रयास गर्नेछ पाकिस्तानपछि पहिलाकै फर्म दोहोऱ्याउन खोज्ने र खेल नेपाली समयअनुसार राति पाउने बाह्र बजेदेखि सुरु हुनेछ हवस् तार बजीको अर्पण खबर सकियो म सुजिता हमाल नमस्कार